एमालेको नेपाल र ओली पक्षद्वारा आफ्नो जित सुनिश्चित भएको दाबी गुटको नेतृत्व गर्नेले पार्टी चलाउन नसक्ने नेपालको भनाई ऊर्जा क्षेत्रमा लगानी गर्न सरकारलाई विभिन्न देशको प्रस्ताव नेपाल ऐन निगमलाई खाना पकाउने ग्यास बाहेक अरू सबै पेट्रोलमा पा। निकुञ्जमा पालिएका तीसवटा हाती साङ्गलोमुक्त जीवनयापनमा सहज हुने र रिसाउने क्रम कम हुने पशुअधिकार कर्मीको विश्वास भारतभन्दा पाकिस्तानसँग आणविक हतियार धेरै रहेको एक अध्ययनको प्रतिवेदन इराकमा रहेको आफ्नो दूतावास सुरक्षाका लागि अमेरिकाले सेना पछाउने विश्वकप फुटबलमा आज बेल्जियम र अल्जेरिया तथा ब्राजिल र मेक्सिको भेट्दै नमस्कार अर्पण सबैका लागि सुधैका लागि रेडियो अर्पण एक सय चार थक्लो पाँच समयका हातसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनफाइबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत सहकर्मी अनिता आर्यालसँगै सुजिता हमाल अब समाचार विस्तारमा नेकपा एमालेको अध्यक्षका दावेदार माधव नेपाल र केपी ओली पक्षले आआफ्नो पक्षको जित सुनिश्चित भएको दावी गरेका छन् काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरेर नेपाल र ओली पक्षका नेताले आआफ्नो पक्षको जित सुनिश्चित भएको दावी गरेका हुन् कार्यक्रममा उद्योग मन्त्री समेत रहनुभएका नेता कडबहादुर थापाले झरनाथ खनालको प्रस्ताव र माधव नेपालको समर्थनमा ओली सर्वसम्मत अध्यक्ष बन्ने बताउनु भएको छ तर नेपाल पक्षका नेता रघुजी पन्तले अहिलेसम्म नेपालकै विचारमा पार्टी चलेकाले पनि नेपाल नै एमालेको अध्यक्ष बन्ने दावी गर्नु भएको छ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नेता केपी ओलीले अहिलेसम्म ओली गुटको नेतृत्व गरेकोले सिङ्गो पार्टी आफ्नो नसक्ने दावी गर्नुभएको छ प्रेस चौधरी मुकान्फुलले आज एटोटोमा गरेको पत्रकार सम्मेलनमा उहाँले गुटको नेतृत्व गर्नेले कुनै पनि हालतमा पार्टी चलाउन नसक्ने बताउनुभयो आफूले पार्टीभित्र गुट नचलाएको र यसअघि पनि पार्टीको नेतृत्व गरेकाले पार्टी चलाउन सक्षम नेपालको भनाइ छ सबैले पालै पालो नेतृत्व गर्ने भन्ने कुरा हुँदैन सक्षम मान्छेले मात्र पार्टीको नेतृत्व गर्ने हो उहाँले भन्नुभयो अर्को प्रसङ्गमा नेता नेपालले वर्तमान सरकारको सरकारमा गएका केही मन्त्रीहरू सत्ताको दुरुपयोग गर्न गएको आरोप लगाउँदै उहाँले भन्नुभयो अवसरवादी गठबन्धन गरेर गलत प्रवृत्ति भएकाहरूले सरकारमा एमालेको नेतृत्व गरेर गएका छन् उनीहरूबाट के आज सरकारमा हिमालयबाट गएका मन्त्रीहरू पनि अब टिक्न नसक्ने नेता नेपालको भनाइ नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले साम्यवादी र अधिनायकवादीहरूले सधैँ समस्या मात्रै जन्माउने गरेको आरोप लगाउनु भएको छ उनीहरूले समस्या सृजना गरी पनि समाधान गर्न नदिने गरेको पौडेलको आरोप छ उनको क्षेत्र नम्बर मा हुने उपनिर्वाचनको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले सबै खाले गतिरोध साम्यवादी र अधिनायकवादीले गरेको त्यसको गाँठो कङ्ग्रेसले फुकाउन खोज्दा पनि नदिएको बताउनु भएको छ उपसभापति पौडेलले लोकतान्त्रिक संविधान बन्ने पक्का भएको बताउँदै अबको ठूलो दायित्व आफूहरूकै काँधमा आएको पनि बताउनु भएको छ संसदीय प्रणाली अङ्गीकार गर्न नदिन कङ्ग्रेसलाई घेराबन्दी गर्ने कार्य भइरहेको भन्दै उहाँले कङ्ग्रेस आफ्नो अडानबाट कहिल्यै विचलित नहुने अठोट व्यक्त गर्नुभएको छ सभापति सुशील कोइरालाले अमेरिका जानु अघि सुकुम्बासी आयोग गठन गरेर गएको भन्दै उपसभापति पौडेलले सुकुम्बासी र किसानको समस्या कङ्ग्रेसले जति अरू कुनै पनि पार्टीले नबुझेको पनि दावी गर्नुभयो एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक वर्षभित्र सबैलाई मान्य हुने संविधान जारी हुने बताउनु छ संविधान जारी नभई मुलुक ठूलो दुर्घटनामा पर्ने भन्दै पर प्रचण्डले निर्धारित समयमा संविधान बन्ने बताउनु क्रान्तिकारी पत्रकार संघ वीरेन्द्रनगरमा गरेको भेटघाटमा अध्यक्ष प्रचण्डले कसैको हार हुने गरी नभई सबैको जित हुने गरी संविधान बन्ने ठोकुवा गर्नुभयो शासकीय स्वरूप र राज्यको पुनर्संरचनाको विषयमा दलहरू बिच मतभिन्नता रहे पनि सबैलाई ल निलिने उखान सभा ने मैं विषय को निस निकल न सकिने भननैतिक सहमति को प्रयोग कर भनाई आपो दल भी कई किम को विवाद नई वहां सानों कुछ विपक्षी ठूल प्रचार कर दावी सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती सेवायन संशोधन भए लगत्तै विदेशको पिआर र ग्रीन कार्ड लिएका सरकारी कर्मचारीलाई कारवाही गरिने बताउनु भएको छ विराटनगरमा भएको पत्रकार सम्मेलनमा मन्त्री पण्डितले चार सयजना कर्मचारीले विदेशको पिआर र ग्रिन कार्ड लिएको प्रमाणित भएको भन्दै निजामती सेवा ऐन परिमार्जन भए लगत्तै कारवाही प्रक्रिया थालिने बताउनु भएको छ संसदमा पेस भएको निजामती सेवा आइन एक डेढ महिनाभित्र पारित हुने जानकारी दिँदै उहाँले त्यस लगत्तै सुरक्षा निकाय ब्याङ्किङ न्याय शिक्षक प्राध्यापक लगायतलाई पनि कारवाहीको दायरामा ल्याउने गरी अर्को ऐन ल्याइने जानकारी दिनुभयो प्रमुख राजनीतिक दलहरूबीच मुलुकको शासकीय स्वरूप कस्तो बनाउने भन्नेमा विवाद देखिएको छ संविधान सभाको आज बसेको बैठकमा शासकीय स्वरूपमा मतज्ञता कायम नभएको अभिव्यक्ति सम्बन्धी पार्टीका सभासदहरूले व्यक्त गरेका छन् तत्कालीन राज्यको शासकीय स्वरूप निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमतिका विषयहरूको निको सम्बन्धी प्रतिवेदन दुई हजार एकहत्तर असहमतिको सम्बन्धी प्रतिवेदनमा भएको एकीकृतमा भाग लिँदै दलका धारणा राखेका छन् कङ्ग्रेसले संसदीय प्रणाली नै उपयुक्त हुने भन्ने धारणा प्रस्तुत गर्यो भने हिमालयले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफ्नो मत पुनः दोहराएको छ हिमावधिले मुलुकलाई स्थिर बनाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली श्रेष्ठ श्रेष्कर हुने अभिव्यक्ति प्रकट गरेको छ प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले अधिनायकवाद जन्माउने तर्क गर्दै कंग्रेस सम्बन्ध सभासदहरूले संवैधानिक रूपमा राष्ट्र प्रमुखका रूपमा मात्रै राष्ट्रपति रहने गरी शासकीय स्वरूप बनाउनु पर्नेमा जोड दिएको छ हिमालयका सभासदहरूले भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति भन्दा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसदबाट निर्वाचित राष्ट्रपति उपयुक्त हुने ले प्रस्तुत गरेको छ यी माओवादी र मध्यसी जनअधिकार फोरम नेपालले अमेरिका चाहिँ लगायत मुलुकको उदाहरण दिँदै दे राष्ट्रलाई एकताबद्ध र राजनीतिक एवं आर्थिक रूपमा सबल बनाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपति अत्यावश्यक भएको बताएको छ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 कार्यपालिका उपसमितिमा हितराज पाण्डे र न्यायपालिका सम्ी उपसमितिमा रमेश छ विषयगत रूपमा नयाँ संविधानको मस्यौदा समितिको पूर्ण बैठकमा प्रस्तुत गर्ने ढंगबाट उपसमितिले मस्यौदा तयार पार्ने बुझिएको छ समिति अन्तर्गत अन्य मौलिक हक र आयोग उपसमिति र प्रस्तावना नागरिकता परिभाषा समेतको कार्यक्षेत्र उपसमितिमा परेको छ नयाँ संविधानका अन्तर्वस्तुमा दलहरूबीच सहमति कायम भएका विषयमा उपसमितिको सहयोगमा मस्यौदा समितिले प्रारम्भिक मस्यौदा यसरी समितिले तयार पारेको मस्यौदा संविधान सभाको पूर्ण बैठकमा छलफल भई पारित भएपछि राय सुझाव लिन जनता समक्ष पुर्याइनेछ विभिन्न देशले ऊर्जा क्षेत्रमा लगानी गर्न सरकारलाई प्रस्ताव गरेका छन् खास गरी रुस जर्मनी र चेक गणतन्त्रले ऊर्जा क्षेत्रमा लगानीको प्रस्ताव गरेका हुन् ऊर्जा मन्त्रालयका अनुसार रुसले जलविद्युतमा तथा जर्मनी र चेक गणतन्त्रले सौर्य ऊर्जामा लगानीको प्रस्ताव गरेका हुन् संविधानसभाको दोस्रो निर्वाचनपछि सुध्रिएको व्यावसायिक वातावरणका कारण उ उनीहरूले लगानीको प्रस्ताव गरेका हुन् रुसले दुई सय मेगावाटसम्मको जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव गरेको छ रसियाका राजदूत आएर दुई सय मेगावाटसम्मको आयोजना बनाउन माग गरेको ऊर्जा मन्त्री राधाकुमारी ग्यावालीले जानकारी दिनुभएको छ ऊर्जाले भने कुनै पनि प्रस्तावमा ठोस निर्णय गरिनसकेको जनाएको छ रसियाले निजी क्षेत्रले जस्तै व्यावसायिक रूपमा जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव, प्रस्ताव राखेको छ भारतीय ऐल कर्पोरेसनले पठाएको नयाँ अनुसार नेपाल ऐल निगमलाई खाना पकाउने ग्यासबाहेक अरू सबै पेट्रोलियम पदार्थमा नाफा भएको छ नयाँ अनुसार पेट्रोलमा मासिक 20 करोड चौवालिस लाख र डिजलमा तिन करोड तेह्र लाख रुपियाँ नाफा भएको छ यस्तै बट्टी तेलमा तिन करोड सत्तालिस लाख आन्तरिक हवाई इन्धनमा एघार करोड सत्तरी लाख र अन्तर्राष्ट्रिय हवाई इन्धनमा बत्तीस करोड चौतिस लाख रुपियाँ नाफा रहेको निगमका प्रवक्ता मुकुन्द किमिनीले जानकारी दिनुभयो तर खाना पकाउने ग्यासमा भने धेरै घाटा छ अहिले ग्यासको मासिक घाटा तिरासी करोड सोह्र लाख रुपियाँ रहेको निगमले जनाएको छ एक सिलिन्डर ग्यासमा निगमलाई पाँच सय उनठी रुपियाँ इन्धनमा फाइदा भए पनि ग्यासमा रहेको नोक्सानीले निगम मासिक घाटा अझै बाह्र करोड अठासी लाख छ पन्ध्र दिन अघिको भाव अनुसार मासिक घाटा अठाइस करोड रहे पनि नयाँ अनुसार ग्यास बाहेकहरूमा नाफा बढेकोले मासिक घाटा केही कम भएको हो अहिले ग्यास बाहेक सबै पेट्रोलियम पदार्थमा नाफा रहेकोले स्वचालित मूल्य प्रणालीमा जान उपयुक्त समय रहेको घिमिरेले बताउनु संसदीय समितिले पनि निगमलाई स्वचालित मूल्य प्रणालीमा जान सुझाव दिएको छ समितिको प्रतिवेदन अध्ययन भइरहेको भन्दै निगमका प्रवक्ता घिमिरेले पेट्रोलियम आपूर्तिबारे छुट्टै केही नयाँ निर्णय हुने भयो सिलुबुन राष्ट्रिय निकुञ्जले निकुञ्जमा पालिएका तीसवटा हात्तीलाई साङ्लो मुक्त गरेको छ विगत तीन महिना अघिदेखि शुरू गरिएको हात्तीलाई साङ्गलो मुक्त पार्ने अभियान अन्तर्गत तेह्रवटा स्थानका तीसवटा हात्तीलाई साङ्लो मुक्त गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिनुभएको छ निकुञ्जले पालेका सन्ताउन्नवटा हात्ती मध्ये बाँकीलाई भने आगामी वर्ष मात्रै साङ्लो मुक्त बनाइनेछ यस वर्षका लागि श्रोत नपुगेकाले बाँकी हात्तीलाई भने आगामी वर्ष साङ्गलोमुक्त बनाइने पौडेलले जानकारी दिनुभएको छ इलाफेन्ट एन्ड इन्टरनेसनल अमेरिकाको आर्थिक सहयोगमा यस वर्ष कार्यक्रम गरिएको र आगामी वर्ष पनि सु संस्थाले आर्थिक सहयोग जुटाउने पौडेलले बताउनु भएको छ सौराहा र खोरसोरमा रहेका हातीहरू भने साङ्लो मुक्त हुन बाँकी रहेका छन् एक करोड रुपियाँभन्दा बढीको लगानीमा निकुञ्जमा पालिएका हातीलाई साङ्लो मुक्त गरिएको छ निकुञ्जले पालेका हात्तीहरूलाई यसअघि खुट्टामा साङ्लोले बाँधेर राख्ने गरिएकामा बाँ, अहिले भने निश्चित क्षेत्र छुट्याएर खुला छाडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमल जङ्ग बताउनु भएको छ मुख्य गरी साङ्लाले बाँधेर राख्दा रा हात्ती रिसाउने र मानिसलाई समेत आक्रमण गर्ने गरेकामा अब खुला राखेपछि हात्तीको जीवनयापन सहज हुने र रिसाउने क्रम कम हुने पशु अधिकारीले बताएका छन् हात्ती साङ्गलो मुक्त गरिएसँगै निश्चित क्षेत्र छुट्याएर सौर्य तारबार गरिएको छ जुन तारबारको विद्युतीय झड्का कारण जङ्गली हात्ती समेत आउन सक्दैन यसअघि सौराहमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा यो प्रविधि सफल भएपछि निकुञ्जका सबै हाती सारमा प्रयोग गरिएको प्रवक्ता समेत पौडेलले रत्नगर उद्योग वाणिज्य संघको आयोजनामा श्रमिक बालबालिकाहरूका लागि आयोजित कुकिङ तालिमको कु आज समापन गरिएको छ रगरपालिका र युनिसेफ नेपालको सहयोगमा गत वैशाख दुई गतिदेखि तालिम सुरु भएको थियो रत्नगर औद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित बालश्रम संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत श्रमिक बालबालिकाहरूका लागि कुकिङ कुकिङ वैकिङ तालिम आयोजना गरिएको सङ्घका अध्यक्ष ज्ञानबहादुर विश्रुवालले जानकारी दिनुभयो रत्नगर क्षेत्रका बाह्रजना श्रमिक बाल बालक सहभागी तालि तालिमा कुकिङकिङ सम्बन्धी सामग्री वितरण गरिएको थियो समापन कार्यक्रममा टोल विकास संस्था समन्वय समिति रत्नगरका अध्यक्ष बाबुराम गौतम सिएफल नगर सदस्य विमला ती प्रशिक्षक दीपक खनाल प्रशिक्षार्थी धीरजल्लाकोटिल्ल खात्य बाल श्रमिक न्यूनीकरणका विषयमा मन्तव्य राख्नुभएको थियो सङ्घका महासचिव देवेन्द्र कुमार श्रेष्ठले सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रम सङ्घका अध्यक्ष ज्ञानबहादुर विश्रालको अध्यक्षतामा सम्पन्न भएको थियो भारतमै भाउ बढेर आएकाले नेपाली बजारमा सुकेको प्याजको भाउ उकालो लागेको छ भारतमा प्याजको न्यूनतम निर्धारित निर्यात मूल्य नै पन्ध्र प्रतिशतले बढेपछि नेपालमा भाउ बढेको विक्रेताहरूले बताएका छन् यो सिजन प्याजको उत्पादन कम हुने र भाउ बढ्ने सिजन हो भारतबाट भारत नयाँ उत्पादन जुलाईको अन्त्य वा अगस्तको सुरुदेखि मात्रै आउने भएकाले त्यतिन दिनसम्म अझै भाउ बढ्ने अनुमान गरिएको छ भारतको महाराष्ट्र कर्नाटक मध्य गुजरात बिहार आन्ध्र प्रदेश राजस्थान हरियाणा र तामिलनाडु प्याज उत्पादन हुने मुख्य क्षेत्र हुन। जसमध्ये महाराष्ट्रमा सबैभन्दा बढी बत्तीस प्याज उत्पादन हुने गरेको छ तर मनसुनका बेला प्याजको उत्पादन र बिक्री वितरणमा हरेक वर्ष कमी आउने गरेको छ लगातार पानी पर्दा किसानले प्याज नखन्ने र खनिएर बिक्रीका लागि ठिक्क पारिएको प्याज पनि बजारमा नपठाउँदा गएको वर्ष प्याजको भाउ किलोको डेढ सय रुपियाँभन्दा माथि पुगेको थियो गएको हप्ता नेपालमा थोक बजारमा छब्बिसदेखि तिस रुपियाँ किलोमा किनबेज भएको प्याज आज पैँतिस रुपियाँ किलो पुगेको विक्रेताहरूले बताएका छन् मौसम बदलीसँगै मनसुनको सङ्केत देखिएको छ अहिले देखिएको बदली स्थायी प्रकृतिको नभए पनि मनसुनको सङ्केत चाहिँ भन्न मिल्ने मौसमविदहरूले बताएका छन् मौसमविद सुब्बा श्रीमालका अनुसार अहिले नै मनसुन भित्रिसकेको छैन तर मनसुनको सङ्केत हुने गरी बदली भएको छ पश्चिमी वायुसँगै स्थानीय प्रभावका कारण अहिले मौसम बदली भएको उहाँले बताउनुभयो सुदूरपश्चिममा आंशिक बदली र अरू क्षेत्रमा पनि बदली भएको छ पूर्वी क्षेत्रबाहेक अरू आकाश विस्तारै खुल्दै जाने मौसम भ्री पालि त्यसैले अहिले नै मनसुन भित्रिएको भन्न नसकिने वहाको भनाई छ बङ्गालको खाँडीबाट आउने वायुको प्रभाव बलियो र स्थायी प्रकृतिको भएपछि त्यहाँ पश्चिमी वायु बनेपछि मात्र औपचारिक रूपमा मनसुन भित्रिएको घोषणा गरिन्छ यो हप्ताभित्रै मनसुन भित्रिने र यसको घोषणा गरिने मौसमविद विमानले बताउनु भयो सामान्यतुङ दसको आसपासमा मनसुन शुरू हुने भए पनि ढिलाइ भएको छ नेपालका दक्षिण एसियाको विभिन्न स्थानमा देखा मनसुनको उत्पत्ति हिन्द महाशक् अब पालो जना जना क्षेत्र नम्बर चारलाई विकासको नमुना क्षेत्र बनाउने कंग्रेस उपसभापति रामचन्द्र पौडेलको प्रतिबद्धता प्रति तपाईँको प्रति विचार के छ ए मतदाता तान्ने मेसो बी प्रधानमन्त्री निर्वाचित भएकाले होला पनि तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए मतदाता ने मेसो भन्नेमा उनासाठी बी प्रधानमन्त्री निर्वाचित भएकाले होला पनि भन्नेमा पच्चिस प्रतिशत र हावादारी कुरा भन्नेमा सोह्र प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ एमालेबाटै मन्त्री बनेकाहरूले गुटबन्दीलाई प्रोत्साहन गरेको एमाले नेता माधव नेपालको आरोपप्रति तपाईँ के भन्नुहुन्छ ए सही कुरा बी पार्टी विरोधी बोली र आरोप मात्र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 हेलो ट्राफिक खबरको यति बेला नानीगढ टोराबिर गाउँ सडक खण्ड खुल्ला छ त्यसै गरी नानीगढ मोगलिन मोगलिन नौ विश्व काठमाडौँ सडक खण्ड मुग्लिन दमोली पोखरा सडक खण्ड र नानीगढ प्रासीबु टोल सडक खण्ड पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारीको सिद्धन जिल्लाको भोलिको अधिकतम तापक्रम चालिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम पच्चिस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भोलि दिउँसो घाम लाग्ने र बिहान र बेलुकी पख भने पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 अब अन्तर्राष्ट्रिय समाचार भारतभन्दा पाकिस्तानसँग आणविक हतियार धेरै रहेको एक अध्ययनले देखाएको छ स्विडेनको पिस रिसर्च इन्स्टिच्युटले गरेको अध्ययन अनुसार भारतमा भन्दा पाकिस्तानमा आणविक हतियारको भण्डारण धेरै रहेको पाइएको हो पाकिस्तानसँग एक सयदेखि एक सय र भारतसँग नब्बेदेखि एक सय दसवटा आणविक हतियार रहेको इन्स्टिच्युटको प्रतिवेदनमा उल्लेख रहेको बिबिसीले जनाएको छ चिनसँग दुई आणविक हतियार छन् र अमेरिकासँग विश्वमा रहेका आणविक हतियारको झन्डै आठ हजार आणविक हतियार छन् सन् दुई हजार एघारमा रुस र अमेरिका आणविक हतियार कटौती गर्न सहमति भएर घटाए पनि असै विश्वमा सोह्र हजार तिन सय थान आणविक हतियार रहेको पिस रिसर्च इन्स्टिच्युटको प्रतिवेदनमा उल्लेख छ प्रतिवेदनका अनुसार चीन भारत र पाकिस्तानले हतियारको भण्डारण बढाउँदै लगेका छन् अमेरिक ईराक में रहो को दूतावास को सुरक्षा काीब दुई सय पचहत्तर जना से ईराक पठाने व्हाइट हाउस का अनुसार दूतावास को कर्मचारी हर को सुरक्षा काठाउन लगे हो अमेरिकी राष्ट्रपति बराक ओबामा ने अमेरिकी संसद कंग्रेस पत्र लिखते सैन्य बल उद्देश्य नागरिक अमेरिकी नागरिक र सम्पत्तिको सुरक्षा गर्नुभएको भन्दै आवश्यक परेको खण्डमा सो सैनिक बलले युद्धसमेत गर्न तयार हुने बताउनु भएको छ इराकमा सुरक्षा स्थितिमा सुधार नआएसम्म ती सैन्य बल इराकमा नै रहने पनि बताइएको छ पछिल्लो समय शून्य विद्रोही समूह आइएसआइएसले इराकका केही सहर कब्जामा लिएपछि इराकमा हिंसापूर्ण घटनामा वृद्धि भएको छ खेल्ने समाचार विश्वकप फुटबलमा आज राति दुई टाढा भोलि बिहान एउटा खेल हुँदैछ राति पाउने दस बजी हुने पहिलो खेलमा सम यसका बेल्जियम र अल्जे अल्जेरिया भिड्नेछन् बेल्जियम बाह्र वर्षपछि विश्वकपमा फर्किएको छ बेल्जियम टिममा उत्कृष्ट खेलाडी रहेका कारण आजको खेलमा बेल्जियमलाई जितेको जितको दावीदारको रूपमा हेरिएको छ पछिल्लो तीन खेलमा अपराजित यात्रा कायम गरेको अफ्रिकी टिम अल्जेरियामा पनि उत्कृष्ट खेलाडी रहेका छन् बेल्जियम र अल्जेरिया यसअघि दुई पटक भिडेका थिए जसमा एक खेलमा बेल्जियम विषय भएको थियो भने एक खेल बराबरीमा टुङ्गिएको थियो त्यस्तै राति पाउने एक बजी दोस्रो खेलमा ब्राजिल र मेक्सिको बेस प्रतिस्पर्धा हुनेछ प्रतियोगितामा यी दुई टोलीको दोस्रो खेल हो यसअघि ब्राजिलले क्रोएसिया कुरे, र मेक्सिकोले क्यामरोनलाई पराजित गरेका थिए पहिलो खेल जितेको यी दुई टिम आजको खेलमा विषय भए प्रि क्वार्टर फाइनल बेसको बाटो सहज बनाउनेछन् तुलनात्मक रूपमा केही कमजोर मारिएको मेक्सिकोले आज ब्राजिललाई कडा चुनौती दिने अनुमान गरिएको छ प्रतियोगिता अन्तर्गत भोलि बिहान पाउने चार बजी दक्षिण कोरिया र रुस आम्ने हुनेछन् यसअघि रसिया र कोरिया बेस एकपटक मात्र प्रतिस्पर्धा भएको छ गत वर्षको नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा रसिया एक गोलले विचयी भएको थियो दक्षिण कोरियाले खेलका विश्वकप फुटबल मध्ये अहिलेसम्म तीन खेलमा मात्र विजयी भएको छ कोरियाले सन् दुई हजार दुईमा पोल्यान्ड सन् दुई हजार टोगो र सन् दुई हजार दसमा ग्रिसलाई मात्र हराएको थियो यसअघि आज बिहान भएको खेलमा अमेरिकाले खानालाई दुई एक गोल अन्तरले पराजित गर्दा एसियाली देश इरानले भने नाइजेरियासँग गोलरहैद बराबरी खेल्दै अङ्क बाँडेको छ गैराती भएको खेलमा जर्मनीले पोर्चुगललाई चार सुना गोल अन्तरले हराएको थियो बुलेटिनको अन्तिमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमालेको अध्यक्षका दावेदार नेपाल र ओली पक्षद्वारा आफ्नो जित सुनिश्चित भएको दावी गुडको नेतृत्व गर्नेले पार्टी चलाउन नसक्ने नेपालको भनाई ऊर्जा क्षेत्रमा लगानी गर्न सरकारलाई विभिन्न देशको प्रस्ताव नेपाल अयल निगमलाई खाना पकाउने ग्यासबाहेक अरू सबै पेट्रोलियम पदार्थमा नाफा राष्ट्रिय निकुञ्जमा पालिका ती सोता हाती साङ्गलोमुक्त जीवनयापनमा सहज हुने र रिसाउने क्रम कम हुने पशु अधिकार कर्मीको विश्वास भारतभन्दा पाकिस्तानसँग आणविक हतियार धेरै रहेको एक अध्ययनको प्रतिवेदन इराकमा रहेको आफ्नो दूतावास सुरक्षाका लागि अमेरिकाले सेना पठाउने र विश्वकप फुटबलमा आज बेल्जियम र अल्जेरिया तथा ब्राजिल र मेक्सिको भेट्दै हवस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी अनिता आर्यालसँगै सुजिता हमाल विदा हुन्छु नमस्कार यस